बैतडीमा डाक्टरलाई कालो मोसो धोलेको आरोपमा जना महिला प्रहरी नियन्त्रणमा व्यक्तिगत रूपमा सहयोग गर्दा उल्टै हरकत देखाएको डाक्टरको आरोप रेबिज विरुद्धको भ्याक्सिन नपाएर डरेलदुवाको अलितालमा एक महिलाको मृत्यु भ्याक्सिन अभावमा कसैको ज्यान जानु सरकारको कमजोरी भएको टिप्पणी अछाममा प्राइभेट क्लिनिक मापदण्ड विपरीत बझाङमा स्वास्थ्य चौकीमा कर्मचारीको लापरवाहीका कारण सेवाग्राही मर्कामा र हस्तागर्द धनगड़ी रंगशाला तोडफोड़ ठेकेदार राष्ट्रीय खेलकूद परिषद को विवाद का कारण खिलाड़ी प्रभावना प्रसारण भईान सात बजे यूनिटी खबर में स्वागत ठगुन्ना चिकित्सकलाई कालो मोसो दलेको आरोपमा बैतडीका पाँचजना दलित महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ जिल्ला प्रहरी कार्यालय बैतडीले डाक्टरलाई कालो दलेको आरोपमा राधा भूल गंगा भूल गाडा भुल, लक्ष्मी भुल र पार्वती भूललाई नियन्त्रणमा लिएको हो सात महिनाकी गर्भवती स्थानीय हिरा भूलको उपचारका लागि जिल्ला अस्पताल बैतडीले निशुल्क एम्बुलेन्स नदिएको विषयलाई लिएर महिलाहरूले अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर गुण्डाज अवस्थीलाई हिजो कालो मोसो का थिए डाक्टर अवस्थीले एम्बुलेन्सका लागि कुरा गर्न गएका बेला महिलाहरूलाई मदिरा सेवन गरेको अवस्थामा जसलाई भोट दिएका थियो उसैसँग एम्बुलेन्स मागे भन्दै थर्काएपछि महिलाहरू र बेस मनमुटा भएको समाचारहरू आएका छन् तर डाक्टर अवस्थीले सामाजिक सञ्जाल फेसबुकमा कसैले सोझा महिलालाई उक्सा र यस्तो हरकत गराएको भन्दै खेत प्रकट गर्नु भएको छ वहाँले महिलाको पेटमा तिमलेहा बच्चा भएकाले महिलालाई जेठ तेह्र गते नै सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएकोमा एक्काइस गते फेरि अस्पताल भर्ना हुन आएको र उपचार सम्भव नहुँदा पुनः रेफर गर्दा अस्पतालको एम्बुलेन्सका चालक उपलब्ध नहुँदा आफूले नै दशरथ चन्द्र स्मृति प्रतिष्ठानको एम्बुलेन्स मगाई अस्पतालबाट पाइने रकम एक हजार पाँच सय र आफ्नो तर्फबाट एक हजार थप सहयोग गरी पठाएकोमा केही उस्रंकल तत्वहरूले एम्बुलेन्स नदिने भनी आफूमाथि देखाएको अमानवीय व्यवहारको लागि खेद प्रकट गर्नु भएको छ उहाँले आफूमाथि कालो दलनामा संलग्नमाथि कार्यवाहीको माग समेत गर्नु भएको छ डा अवस्थीले स्वास्थ्य सूचकांकको चौहत्तरौं स्थानमा रहेको बैतडीलाई उत्कृष्ट दश जिल्लामा पार्न सफल भएका स्वास्थ्य प्रशासकको रूपमा समेत परिचित छन् डेलधुवाको अलिताल गाविसमा रेबिज भ्याक्सिन नपाएर एकजना महिलाको मृत्यु भएको छ गत महिना स्यालले टोकीकी अलिताल गाविस दुई पर्स्योल्की उनासाठी वर्षीय महिला गोपा विष्टको भ्याक्सिन नपाएर उपचार हुन नसक्दा हिजो मृत्यु भएको परिवारले जनाएको छ उपचार का स्थानीय अलिताल स्वास्थ्य चौकी जोकबड़ा अस्पताल तथा सेतियांचल अस्पताल धनघड़ी सम्मापिन को अभाव हुँदा, रोबीज विरुद्ध को भैक्सी लगन नपाऊरम मृत्यु परिवार ने जनाक स्याले ने टोके लगत्त उपचार का लिए अस्पताल, मा पुगे की अस्पताल मा की में पुगे विष्ट अस्पताल में भैक्सी नही समयदी घरमें परिवार अस्पताल में भैक्सन अभाव में कसई को जान जानो सरकारी तवर ठूल कमजोरी गुनासो पोखा अन्न ले अस्पताल में भैक्सन अभाव में ज्या जानो जान। सरकारी पक्ष को कमजोरी टिप्पणी कर अछाम जिल्लामा सञ्चालित निजी क्लिनिक तथा औषधि पसलहरू अवैधानिक रूपमा सञ्चालन भइरहेको जिल्ला स्वास्थ्य कार्यालय अछामले बताएको छ कार्यालयका अनुसार तीनवटा क्लिनिकले भर्खरै जिल्ला स्वास्थ्यमा फाइल पेश गरे पनि हालसम्म कुनै क्लिनिकले प्रक्रिया अनुसार लि लि जिल्ला स्वास्थ्य कार्यालयबाट स्वीकृति नलिएको जनाएको छ जिल्ला स्वास्थ्य कार्यालय जिल्लाका मुख्य बजार क्षेत्रमा सञ्चालित निजी मेडिकल तथा पोलिक्लिनिकहरूको अनुगमनका क्रममा सो कुरा फेला पारेको बताइएको छ जिला स्वास्थ्य को अनुगमन समिति ने साफ वगर राइवेट मेडिकल तथा पोलीक्लिनी में कड़ाई का साथ अनुगमन करीनिक मददंडसार चला काग एक हफ्ता को अल्टिमेटम दिया बझाङको मौलारी गाविसको मौलारी स्वास्थ्य चौकी नियमित नकुल्ने गरेको स्थानीयले गुनासो गरेका छन् स्वास्थ्य चौकीमा आर्जना कर्मचारी भए पनि कहिले काहीँ नकुल्ने गरेको मौलारी एकका ओडा संयोजक मदन बहादुर रावलले बताएका छन् स्वास्थ्य चौकीमा बिरामी लिएर आउँदा कहिले डाक्टर नभेटिने र भेटिए पनि बिरामीलाई औषधि छैन भन्दै पठाउने गरेको स्थानीयको आरोप छ स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा यस्तो लापरवाही हुँदा पनि स्थानीय प्रशासन मौन रहेको स्थानीयहरूले बताएका छन् सडक बाटोबाट करिब दुई घण्टाको दूरीमा रहेकाहरूले अनुगमन नहुने गरेको नेपाली कांग्रेस गाबिस अध्यक्ष विष्णु खैरले बताउनु भएको छ यता जिल्ला अस्पताल सिमखेतका कार्यालय प्रमुख डाक्टर विष्णु खतिवड़ाले भने अनुगमन हुने गरेको बताउँदै मौलाली स्वास्थ्य चौकीका इन्चार्ज उत्तम बहादुर धामी तीन महिने तालिममा धनगढी गएको र यदि स्वास्थ्य चौकीमा त्यस्तो समस्या भएको भएमा कर्मचारीलाई कारवाही गरिने बताएका छन् कैलालीमा दो सशस्त्र द्वन्दका बेला कब्जा गरिएका जग्गा र सम्पत्ति पीड़ितले अझै फिर्ता पाउन सकिरहेका छैनन् द्वन्दका बेला दुई परिवारको झण्डै दुई बिगा जमीन कब्जा गरिएको भए पनि पीडितले अझै जग्गा र सम्पत्ति फिर्ता पाउन नसकेका हुन् कतिले आफ्नै जग्गा लिन कमिशन तिर्नु परेको र कतिलाई सस्तो रकममा बेच्न बाध्य पारिएकोमा आधाभन्दा बढीले सम्पूर्ण सम्पत्ति र जग्गा गुमाउनु परेको छ कब्जा करगगा रपत्ति अज फिर्ता होना बाकी रहें द्वंद्वपीडित कृषक हकीत संरक्षण समाज का महासचिव तथा द्वंद्वपीडित साझा चौतारी का क्षेत्रीय संयोजक गणेश मल्ल नेता है कब्जा गर्ने माओवादी कार्यकर्तालाई रकम दिएर केहीले जमिन फिर्ता लिएको छ उहाँका अनुसार माओवादी कार्यकर्ताले जग्गा ध्वनिलाई थोरै रकम दिएर धेरैजसो कब्जा जमिन आफै बिक्री गरेको घटना पनि छन् कतिपय पीड़ितले आफ्नै जग्गा आधा माओवादीलाई दिएर फिर्ता लिन बाध्य पारिएको भन्दै उहाँले कैयौं जमिन उनीहरूले नै ग्राहक खोजेर बिक्री गरेको बताउनुभयो सशस्त्रद्वन्दमा कैलालीमा दुई उनाचालिस परिवारको करिब 2000 हजार बेगा को सांती समिती ले ले ले को जमीन कब्जा भएको स्थानीय शान्ति समिति कैलालीले जनाएको छ सरकारले पहल नगरेकाले पीड़ितको जमिन फिर्ता नभएको स्थानीय शान्ति समिति कैलालीका पूर्व संयोजक वीरबहादुर जेठाराले बताउनुभयो जेठाराका अनुसार दुन्दपीड़ित समाजले दिएको आधारमा कब्जा जमीनको तथ्याङ्क राखिएको भए पनि सरकारले यीमध्ये एकजनाको पनि जमीन फिर्ता नगरिएको बताइएको छ देशभर सरसफाई सप्ताह शुरू भएको छ सप्ताह अन्तर्गत हिजैबाट विविध कार्यक्रमहरू सञ्चालन भइरहेका छन् तर वातावरण दिवस परेकाहरूले हिजो डलद्रामा भने सरसफाई अन्तर्गतको कार्यक्रम गरिएन आजबाट भने सरसफाई सप्ताह अन्तर्गतका कार्यक्रम गरिने जनाइएको छ आज डल बस पार्कदेखि किर्तिपुर बजारसम्म सरसफाई गरिनेछ भने भोलि स्थानीय रेडियोबाट जनचेतना सम्बन्धी सन्देश र अन्तर कार्यक्रम प्रसारण गर्ने जनाइएको छ गाविसका विद्यालयहरूको अनुगमन गरिनेछ भने बिहिबार कार्यालय सरसफाई सम्बन्धी अनुगमन गरिनेछ 28 गते विद्यालय महिनावारे व्यवस्थापन सम्बन्धी तालिम संचालन गर्ने र 29 गते खानेपानी तथा पूर्ण सरसफाई रणनीतिक योजना सार्वजनिक गर्ने तथा सत्रौं राष्ट्रिय सरसफाई समारोह समापन गरिने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डडेलधुराले जनाएको छ यसै महिनाको उनातिस गतेसम्म सत्रौं सरसफाई सप्ताह घर सफा चर्फी हामी जिम्मेवार स्वच्छ पानी स्वच्छ बानी सरोकार साथ मनों को हो। 92.2 हमारे सरोकारी रंगशाला ठेकेदार ने जि खेलकूद हस्तांतरण नगर्द तोडफोड भिया प्याराफिटमा ताला लगाइए पनि झालका सिसा फुटालिएका छन् भने रङ्गशालामा तोडपोड भएको छ ढोकामा भाला रोपेर चिया चिया पारिएको छ माथि जाने ढोकामा लगाइएको ताला फुटाउने प्रयास भएको छ यता ठेक्का सम्झौताअनुसार काम सम्पन्न भएको एक वर्षसम्म पनि भुक्तानी नपाएको भन्दै दिवा निर्माण सेवा प्रणालीका ठेकेदार शेरसिंह खडगाले रङ्गशालामा निर्माण भएको प्याराफिटमा तालाबन्दी गरिदिनु भएको छ करिब दुई करोड पन्ध्र लाख रूपैयाँ भुक्तानीका लागि बिल भौचार एक वर्ष अघि पेश गरे पनि अहिलेसम्म भुक्तानी नपाएको भन्दै तालाबन्दी गर्नुपरेको ठेकेदार खण्डकाले बताउनु भएको छ बिल अनुसारको भुक्तानी पाऊ भन्दै एक वर्ष अघि नै बिल पेश परे पनि भुक्तानी नपाएकाले रंगशाला समेत कैलाली जिल्ला खेलकुद विकास समितिलाई हस्तान्तरण नगरिएको भन्दै ठेकेदार खण्डकाले खेलकुद विकास समितिले विभिन्न वाहनामा रंगशाला प्रवेशमा खेलाड़ीसँग पैसा उठाउने गरेको आरोप लगाउनु कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक सिंहले ठेकेदारले समयमा नै निर्माण सम्पन्न नगरेको र इस्टिमेट भन्दा बढ़ी काम गरेका बिल भौचर पेश गरेकाले भुक्तानी रोकिएको हुन सक्ने बताउनुभयो काम पूरा नभएकाले जिल्ला खेलकूद विकास समिति कैलालीले आफ्नो मातत्मा रंगशाला नलिएको भन्दै अध्यक्ष सिंहले काम पूरा हुनासाथ हस्तान्तरण प्रक्रियामा जाने बताउनुभयो ठेकेदार र राष्ट्रिय खेलकुद परिषदको विवादका कारण अहिले धनगढ़ी रंगशालामा हुने प्रतियोगिताहरू नियमित हुन सकिरहेका छैनन् अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौविस घण्टामा सुदरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित कुनै पनि घटनाहरू नभएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ आज दिउँसो साधारणतया देशको मध्य र पश्चिमी क्षेत्र तथा विशेष गरी पूर्वी क्षेत्रमा मौसम बदली हुनेछ सा। यसका साथै मध्य र पश्चिमी क्षेत्रका थोरै ठाउँमा र पूर्वी नेपालका एक दुई स्थानमा मौसम बदलीसँगै भारी वर्षा हुनेछ र पूर्वी नेपालका उच्च हिमाली भेगमा केही ठाउँमा हिमपातको सम्भावना रहेको छ यस्तै क्रम आज राती पनि दोहोरिने जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ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 अछाममा प्राइभेट क्लिनिक मापदण्ड विपरीत बझाङमा स्वास्थ्य चौकीमा कर्मचारीको लापरवाहीका कारण सेवाग्राही मर्कामा र <ण्रावादा> हस्तान्तरण नगर्दै धनगढीमा रङ्गशाला तोडफोड ठेकेदार राष्ट्रिय खेलकुद परिषदको विवादका का कारण खेलाडी मारमा तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद चाहे समाचार कार्यक्रम सामजिक सोडी चाहे